धारा तेत्तिस राष्ट्रिय स्तरमा कार्यान्वयन तथा अनुगमन एक प्रस्तुत महासन्धिको कार्यान्वयनसँग सम्बन्धित कुराहरूका लागि आफ्नो सङ्गठनको प्रणाली अनुसार सरकारी भित्र एक वा एकभन्दा बढी सम्पर्क बिन्दुहरू तोक्ने तथा विभिन्न क्षेत्र तथा तहहरूमा भएका सम्बन्धित कामहरू सहज तुल्याउन सरकारी संरचनाभित्र एक समन्वयकारी निकाय स्थापना गर्न वा तोक्ने काममा उचित ध्यान दिइनेछ दुई पक्ष राष्ट्रहरूले यस महासन्धिको कार्यान्वयनको प्रवर्धन संरक्षण तथा अनुगमन गर्न उपयुक्तता अनुसार आफ्नो कानुनी तथा प्रशासनिक प्रणाली बमोजिम आफ्नो मुलुकमा एक वा भन्दा बढी स्वतन्त्र संयन्त्रहरू समेतको एक कार्य संरचना तोक्ने वा स्थापित गर्नेछन् पक्ष राष्ट्रहरूले त्यस्तो संयन्त्र तोक्दा वा स्थापना गर्दा मानव अधिकारको संरक्षण र प्रवर्धनको लागि गठन भएको राष्ट्रिय संस्थाको हैसियत र कार्यप्रणालीसँग सम्बन्धित सिद्धान्तहरूलाई दृष्टिगत गर्नेछन् तीन अनुगमन प्रक्रियामा नागरिक समाज खासगरी अपाङ्गता भएका व्यक्तिहरू र तिनीहरूका प्रतिनिधि संस्थाहरूलाई पूर्ण रूपमा संलग्न तथा सहभागी गराइनेछन्